संवे का साथ में शिक्षा का लागी नया गंतव्य यालापिक कलेज अफ बिजनेस मैनेजमेंट तीनपुने गैरी गांव काठम्डू बीएचएम र एमबीए अध्ययन कालापिक कलेज उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतम समलाई अच्युत घिमिरेको स्वागत छ कार्यक्रम श्रुति सम्वेकमा हामी विभिन्न लेखकहरूका उत्कृष्ट कृतिहरूको वाचन गर्दै आएका छौ आजको श्रुति सम्वेगमा हामीले दौलत विक्रम विष्टको कथा संग्रह घाउका सत्र चक्का लिएर आएका छौ घाउ चक्का तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले विक्रमसम्म दुई हजार पैतिस सालमा प्रकाशन गरेको पुस्तक हो यसभित्र तरद विक्रम विष्टका विभिन्न कथाहरू संग्रहित छन् जसमध्ये अब हामीले वाचन गर्ने कथाको शीर्षक छ कालो पट कति लामो हुँदै गएको यो जाडोको रात पनि कहिले नभाचेला जस्तो पिद्राबाट जतिखेर म्युजिक पनि उज्यालै नहुने सुत्न त सुत्छुने तर सुत्नु पो कति राति झन्डै आठ बजीतिर सुतेकी अहिलेसम्म त सुति नै रहेकी छु अब त बिछोनामा उपियाँ र उडुसक सकाए अनुभव हुन थालिरहेछ माथि तलामा बस्ने त्यो तरुनी श्वास्ने मान्छे कस्तो मस्त समिदाय रहेकी चाहिँ चुई केही सुनिँदैन सुत्दाखेरि पनि एउटा खुट्टाको गोरो पिँडोलालाई देखाउने उसको बानी छ यो जाडोमा पनि सिरक बाहिर अवश्य पनि उसका पिँडोला निस्केका होलान् तर यो मन किन यस्तो खुलुल बेचेनीलाई छल्न खोजी चाहिँ म अध्यारोलाई छाम्न थाल्छु रित्त आँखाले झालबाहिरको रङ पनि कालो झालभित्रको रङ पनि कालो सानो देपेन्द्र ठुली दिपा र कान्छी रत्नाको रङ पनि कालो कालो पानीको भेलमा चुरलुममा डुबे झैँ मेरो सर्वाङ्ग कालो म हडबडाएर बिजुलीको स्विच थिचिदिन्छु बिजुलीको उज्यालो भाडाको कोठाको कुना छरिन्छ फेरि पनि कालो रङको छनक मेटिएको छैन आँखा समुन्नेको कालो मट्टीतेलको टिनमा कालो भाँडाकुँडामा कालो जताततै कालो रङको छनक माथि कोठामा बस्ने त्यो तरुनी स्वास्नी मान्छे पनि त कालामै हुने डेनलपको डस्नामा लेभेन्डरले भिजेर सुते पनि के अरे उसको नाम यति नजिकै भएर पनि किन होला कुने उसको नाम म बराबर बिर्सिहाल्छु ए लावण्डे पो कस्तो अप्ठ्यारो अप्ठ्यारो नाम भएपछि बिर्सिने कुरै पनि भयो उसलाई सम्झेर म कालो रङलाई पुस्न चाहन्छु तर कहाँ त्यो रङ त पो कालो हुन थाल्छ कुनै उपायले सानो दिपेन्द्रलाई बिउजाइदिउँ कि भन्ने चाहिँ लाग्छ त्यो कालो रङको विरुद्धमा रत्न दिपा र दिपेन्द्रलाई बिउजाएर विद्रोह उडाइदिउँ कि भन्ने चाहिँ लाग्छ तर त्यसो गर्न सक्दिनँ म दिपेन्द्रको बा यहाँ हुनुभएको भए सम्भवतः यो कालो रंग खल्ने थिएन होला मलाई तर उहाँ हुनुहुन्न सम्झना बिउजिन्छ उहाँको बिहे भएको दस वर्षदेखि दिपा नजन्मिन जालसम वहां हरक हप्ता में कापी लियादी काुल्या मेखना नहीं लेख् न लेखे तो सफा कागजला डड़ भाड़ा चाहें कालो तुलाइंथे खाली ये वहां अनुभव क्यों तो कालो रंग प्रति विद्रोह उड़ाई दूँ थो चुरोट को धुआं तर आपूला गंध पटक्क मन पर्द म फे फेरि बिजुली निभाएर आँखा छिम्लन्छु यस्तो बेलामा लोग्नेको कपालमा औँला सलबलाउने स्वास्नी मान्छेहरूका कथा मैले पनि पढेकी छु माथि तलामा बस्ने लावण्डेको आलमारीमा त त्यस्ता किसिमका थुप्रै किताबहरू छन् एक्लै पऱ्यो कि त ऊ त्यस किसिमको किताबसँग देखिन्छे त्यस्तो कल्पना गर्नु मेरा निम्ति पनि अपराध हुने छैन तर म त्यस्तो कल्पना गर्दिनँ दिपा रत्ना र दिपेन्द्र कि आमा म त्यस्तो किसिमको कल्पनासँग खेल्न सुहाउँदैन मलाई कति दिन भइसक्यो मैले ऐना हेरेर आफ्नो कपाल नकरेँ कि दिपेन्द्रको बा हुनुभएको भए भा यस कुरामा हप्काउनुहुन्थ्यो मलाई उहाँले त्यसरी हप्काएको आफूलाई मनैपर्छ हिजो बेलुकीसम्ममा त उहाँ अवश्य आइपुग्नुपर्ने थियो हिजै आउने कुरा थियो किन नआउनुभएको होला कुनै म झ्यालको खापा खोलिदिन्छु रक्षाने चोकभरिका फोहोरसँग मिसिएको बतासवास मेरो नाकलाई छोएर कोठाभरि फेजिन्छ गनाउने बतास मलाई चुरुटको गन्धभन्दा पनि मनपर्दैन मलाई मात्र होइन तिपेन्द्रको बाला पनि मनपर्दैन दुई सय पचासी रुपियाँ महिनावारी पाउने छुसी सुब्बा जागिर तिन मोर माना चामल सय रुपियाँमा कहाँ राम्रो कोठा पाउनु यस कुरामा तिपेन्द्रको बा मौन हुनुहुन्छ म पनि मौन छु मौन भित्रभित्रै सल्किँदै रहेको आगोको राफलाई मैले राम्रोसँग बुझेकी छु हामी जागिर पेसामा लागेका मान्छे त्यस आगोको कुनै अर्थ छैन माथिल्लो तलामा लावण्डेको कोठा अलिकति पनि बनाउँदैन एकदम रहर लाग्दछ भाडा पनि त फिर्नुपर्छ निकै लावण्डेको ज्याललाई छाम्न थाल्छु आफ्नो कोठाको ज्यालबाट मुन्टो बाहिर निकालेर बिहानको घाम उसको कोठाभित्र स्वात्तै पसेको छ सानो दिपेन्द्र नाच्न थाल्छ ताली पिटी पिटिकन तर दिपा र रत्न लुच्छाछोडी गर्न थाल्छन् यस्तोमा दिपेन्द्रको बाको कञ्च साह्रै तात्छ मेरो कञ्च पनि तात्छ तर म दिपेन्द्रको बाला पढाउने मास्टर राखिदिनुहोस् भनेर रा कचखच -कच गर्न सक्दिनँ किन हो कुन् नि आज कञ्च तात्नुभन्दा पनि साह्रै गरौँ भइरहेको छ कसैले फलामी बारी थाप्लोमा राखिदिए जस्तो दिउँसो मध्याहको घाम आलस्यको धुवा उडाउन थाल्छ हिजो नआइपुगेको भए पनि आज त दिपेन्द्रको बा अवश्य नै आइपुग्नुपर्ने हो तर अझै आइपुग्नु भएको छैन म सिरकभित्र गुटुमुटु हुन्छु पश्चिमतिरको जालबाट पसेको घामको टकले मेरो आङलाई छुन्छ आङ सुनसुमाइरहे अनुभव हुन थाल्छ मलाई दिपारा रत्न घरमा छैनन् उनीहरू पढ्न स्कुल गएका छन् सानो दिपेन्द्र पनि सुतिरहेको छ उनीहरू घरमा भएका भए छातीभरि सुखद अनुभूति लिएर यसरी खुट्टा पार्न पाउँदिन थिएँ होला तर सुखानुभूति कस्तो लाग्न थाल्छ त्यो कुरो पनि निरर्थक भए चाहिँ दिपेन्द्रको बाले दिन का निमित्त अड्कलेर दिनुभएको रासन खर्च तुरिसक्यो सापट कोसँग माग्ने कि माथिल्लो तलामा बस्ने लावण्डेसित दिपेन्द्रको बा आइपुग्नु भयो र दिपेन्द्रको बा आइपुग्नुहुन्न आउँछन् लावण्डेका दाई हाँसो र स्फूर्तिका पुतली उनको कुरो पनि त्यसै त्यसै हाँसो उठ्दो खालको हुन्छ लावण्डेका उनी दाजु कस्ता उनको नि जहिले पनि लावण्डेको श्रीमान मोटरसाइकल भटपटाउँदै बाहिर निस्केपछि यो घरको भर्याङ उक्लन्छन् लावण्डेको श्रीमान दिपेन्द्रको बाको पनि श्रीमान उनी निर्देशक रे लावण्डे उनकी रखौटी के ठेगान का दाजुले नै उसको कपाललाई सुमसुमाइदिए कि किनकि लावण्डे हुन्छ हुँदैन भन्ने दुवै कुरा गरिरहेकी छन् टड्कालाई सुनिरहेकी छु म तर कान थाप्दिनँ म आफ्नो व्यक्तित्वलाई ढाकछोप गर्ने भने थाहा छल उडाइदिनु नै जाति त्यसैले सिरखले गुन्डुङ्ग मुख छोप्छु म तर मेरो कोठाले के पो अन्तर ल्याएको छ र दिपेन्द्रको बा हुनुभएको भए अवश्य पनि लावण्डेका दाजुभाइ मारी हफ्काइदिनु होला उहाँ अझै आइपुग्नु भएको छैन लावण्डेको दाजेजिउको भर्याङ र निबेला पनि भएको छैन तिन नबजीसम्म निर्धक्क भइरहन्छ ऊ तर जे होस् मैले आफूभित्र फैसला गर्नुपर्छ लावण्डे या त थाकिसकेकी छे अथवा उसको मनको कुनै किल्ला भाँचिएको छ ऊ बोलेकी सुनिएको छैन देपेन्द्रको बा हुनुभएको भए यसबारेमा कुनै निर्णय दिनुहुन्थ्यो होला अड्डाका फाइलहरूमा पनि उहाँ निर्णय जार्नुहुन्छ अरे उहाँको निर्णय अकाट्य हुन्छ रे लावण्डे पनि उहाँको प्रशंसा गर्छ उहाँ मान्छे साह्रै इन्द्रधनुषको रङ रंग रङ भएको टेर्लिनको फरिया पाखुरा र सिङ्गै पिठ्यौँ देखिने ब्लाउज लाउने लाभण्डेको रूपरेखा उहाँलाई पटक्कै मनपर्दैन मलाई पनि मनपर्दैन हामी दुवैलाई मन परे पनि त्यो पुग्न सक्ने होइन तर लावण्डे उहाँलाई मद्दत गर्न चाहन्थे रुपियाँ पैसाले तर उहाँले आजसम्म उसको मद्दतलाई स्वीकार गर्नुभएको छैन मैले पनि स्वीकार नगर्ने सल्लाह दिएकी छु खास कुरो त के भने लावण्डेको रुपियाँ पैसाको धाकमुनि कुकुर चाहिँ पुच्चर हाउने पक्षमा छैन म उहाँ यतिखेर आइपुग्नु भएको भए उसको बारेमा अवश्य पनि काने खुसी उडाइदिनुहुने थियो म खुसीले मुस्काइदिने थिएँ तर ईश्वर साक्षी छ लावण्डेसँग आजसम्म बोलेकी छैन म बोल्ने इच्छा भए पनि केही फाइदा छ बोल्ने कुरो पनि त भएन म त कुल कि छोरी मूल कि पानी झैँ टोप लिएकी त्यसबारेमा विचार पनि गर्दिनँ माथि लावण्डे एकाएक बोल्छे तपाईँ अगाडि भएपछि मलाई संसारै जिते जस्तो लाग्छ दाई म निर्देशक जीवलाई पनि छाड्न सक्दिनँ तपाईँलाई पनि छाड्न सक्दिनँ एक्लै त्यसै त्यसै खित्का छाडेर हाँसिदिन मन लाग्छ मलाई उहाँले सुन्नुभएको भए साँच्ची भयो होला नहोला लावण्डेको विरुद्धमा कुनै न कुनै किसिमबाट निर्देशक जिउको कान भरिदिनु हुने थियो होला उहाँ उनको सुब्बा साहेब उनको निर्देशक तर त्यसर्थमा आफू त एकदम लाठी छु एकदम लाठी किनकिन त्यस्तो कुरा गर्दा मसँग जिब्रो नै हुँदैन साँच्ची के आज पनि दिपेन्द्रको बा आउनुहुन्न त चाँचोको रङ अहिले तल चोकको र छ्यानको रङसँग साटिसकेको छ तर आशा मारिहाल्नुपर्ने कुरो छैन एक डेढ घन्टा नै त बित्यो होला लावण्डेको कोठाबाट उसको दाइ नस्किएको र उसको साटोमा निर्देशक जिरो ठाउँ अगटेको आश्चर्य प्रेमको स्वाङ उडाउने कुरामा लाभण्डे थाके छैन मेरो कल्पनाले भर्याङका साथै एक कुर्केलालाई एकैचोटि नाक्छ कुन्नी न ना लाभण्डेका दुवै पाखुराले निर्देशकलाई बेरिरहेको पछ कि किनभने निर्देशकको शरीरमा रगतै छैन जस्तो लाग्दछ रगतको सट्टा कामुक्ताको रियालपुक छड्किरहेको छ त्यसैले त निर्देशक निरर्थकामा बाँचिरहेको कुकुर जै पुच्छरा लाउँदै लावण्डेको पाखुरा चाटिरहेछ सडिस्ट आनन्द लिपिएको उसको मुद्रामा लावण्डेलाई जितेको विश्वासको हाँसो छ तर म त्यो हाँसो सुन्ने इच्छा राख्दिनँ इच्छा नभएर पो के गर्नु त्यो घरको गर बनोट नै यस्तो छ लावण्डेको कोठामा चिप्लेको प्रत्येक हारत मेरो कोठाबाट सुन्न सकिन्छ यहाँसम्म कि साउथीको स्वर पनि आमामा सुन्दिनँ भने पनि सुख छैन नसुने चाहिँ भ्रमलाई बिउ जान म ताली बजाउन थाल्छु दीपा रत्न र दिपेन्द्रको बिचमा नाच्छन झुल्के नाच्छन पैसा दिउन पाछन मर्का परेन कि अब लेभेन्डरको सुगन्धमा भिजेको लावण्डेको शरीरको बास्ना मटानको हावामा बटारिँदै मेरो कोठामा आइपुग्छ मलाई बान्ता भयो भने मैले कतिपटक भनिसकेको छु दिवेन्द्रको बालाई त्यस किसिमको बास्नाले मलाई आधा कपाल तुक्ने रोगमा डुबाइदिन्छ भनेर तर दिपेन्द्रको बा त्यस मामिलामा लाटो भइदिनुहुन्छ जिब्रो काटियो चाहिँ लाटो कानको जाली फुटालिए झैँ बहिरो लौ झन् परेन कि लावण्डे त एकदमसित मेरै दैलोको पर्दा पन्छारेर पुबोल्छे उसलाई कुखुराको मासु पकाउन लस हुन्छ यो लसुन चाहियो त्यही मोरीलाई चाहियो मलाई त चाहिएन ऊ म्याक्सिएर चाहिए हिपटाइट प्यान्ट लगाउन र टिपवाल चुरटको ढुवा उडाउन सक्छ भन्दैमा उसको स्वर सुन्ने बित्तिकै जुरुको र मैले ढोकामा किन ऊ म नजिकै आएर दाँत गिडगिराउन सक्छ तर निर्देशकज्यूको रियाली आँखालाई लिएर स्वामशाम्ति मेरो खाटनीै आइपुग्यो भने म आफ्नो मुठी ढुकढुके अनुभव गर्न के ठेगान आँखा पापी मन पापी लावण्डे निर्देशकको अगाडि मेरो के जोड चल्छ र म हतार हतार उठेर लावण्डेको आफ्नो दुई चारपट्टि लसुन राखिदिन्छु लावण्डे जान्छे निर्देशक आउँदैन म आफूलाई हेर्छु लावण्डेको जस्तो लुगा लगाएर ठाकेर हिँड्न पाएँ भने म लाभण्डेभन्दा पनि राम्री हुन सक्छु ऊ के राम्री मेरो अगाडि मेरो हातको टाका औँलाहरू सुलुक्क परेको कलात्मक छन् लावण्डेका त्यस्ता छैनन् उसको भन्दा निकै निकै राम्रो त मेरो नाक छ ऊ के राम्री मेरो अगाडि चोकमा मिल्किएको रक्षाणको रङ चाहिँ रङरातले लिइसकेको छ उफ दिपेन्द्रको बा अहिलेसम्म पनि आइपुग्नु भएन यो निर्देशक बनाउँदोले के खाँचोले उहाँलाई अल्झाइदिएको होला त्यस्तरी म सोध्न पनि त सक्छु यसको मनसाय के हो भनेर त्यत्ति कसरी सोध्ने आजसम्म एक वचन पनि बोलेकी छैन फेरि सोधेर नै के फाइदा म कुलकी छोरी पढाइ लोग्ने मान्छेसँग सोध्ने पनि त कुरा भएन नि दिपा रत्न र दिपेन्द्रका आकाश थाकिसकेको छ था कोठामा उफ्राउँदा उफ्राँदै जाति नै भयो अहिले उनीहरू बुद्धका सन्तान चाहिँ देखिएका छन् साकी जाउलो खुवाएर आफ्नो जाँगर र हातमा पुर्सत लिइसकी छु मैले अरे छि कस्तो लाज पनि नभए मान्छे लावण्डे र निर्देशकको बीचमा कस्तो काउकती लाग्दो स्थिति बिउजिरहेको छ म आँखा छिम्लन्छु केटाकेटीहरूलाई के छ र केटाकेटी नर्का जाति खान्छन् धेरै रुन्छन् राति खानु खेल्नु सुत्नु यसोकै पल्टेका थिए बुजुक्क निदयाली छिन्मे फेरि त उही कालो रङको व्यापकता उही निस्तब्धता जसलाई अभिव्यक्त गर्न नै सकिँदैन मनभित्रका तहरहरूमा रहरहरू कस्ता कस्ता पखेटा आमामा साँच्ची यस्तैमा निर्देशकको साँडे जस्तो आकृति चुपचाप कोठाभित्र पस्यो भने पस्न कुनै गाह्रो कुरो त होइन रातको समय एक्लिमा गल्लीमा कुकुरहरू बोकिरहेका ऊ कुनै न कुनै ढोकाको छिस्किने कुराहरू भित्र पस्न सक्छ सत्य सत्य ढाँटीकी होइन भित्र पस्न कति पनि गाह्रो पर्दैन तर म आफ्नो वरिपरिका झ्याल र आँखाहरूलाई भिउजाउन सक्छु तर भनिन्छ पैसै हो सबभन्दा ठुलो पैसाले वरिपरिका झ्याल र आँखाहरूलाई पनि त अन्धो लाटो लाटोतिलाई दिन सक्छ उसँग थुप्रै पैसा छ अरे भने सुनेकी छु लावण्डे पनि त पैसाको कारणले नै अन्धी भएकी हो लावण्डेको दाई पनि त पैसाले नै अन्ध भएको हो स्वयं दिपेन्द्रको बाबा त पैसैको कारणले अन्ध हुनुभएको छ जता हेरि उतै नजरमा पैसै प्यारा छन् उफ अन्ध रोग कस्तो बढ्दै गएको छ आजभोलि तर जे होस् दिपेन्द्रको बाई दिए कति मुक्तिले सास फेर्न पाउने थिएँ होला यही दीपा, रत्न र दिपेन्द्रले सास फेरे जस्तै तर आज उहाँ आउनुहुन्न क्या क्यारे, म सिरकले गुम्नुङ्ग मुख छोप्छु लाग्न थाल्छ मेरो अस्तित्व कालो भए चाहिँ मेरा कल्पना र अन्तर्कथाहरू का काला भए चाहिँ म भित्रका सारा सारा आँखा काला भए चाहिँ अरे कति कालो झ्याल बाहिर पनि भित्र पनि सम्वेमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक कालो पट दौलत विक्रम विष्टको कथा संग्रह घाउका सत्र चक्काबाट हामीले यसलाई वाचन गरेका हौ यसै संग्रहभित्रबाट अर्को कथा लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रुती संवेकमा तपाईँलाई फेरि स्वागत छ कार्यक्रम श्रुत सम्वेक तपाईँ अहिले उज्यालु नाइन्टी नेटवर्क काठमाडौँ सँगै इलाम एफएम रेडियो तापलेजुङ झापाको सप्तारङ्गी एफएम ग्लोबलफएम र एफएम मची ड्युन्स धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चोमोङमा एफएम विराटनगरको स्काइ एफएम उदयपुरको त्रियोगा एफएम मोरङको रेडियो सुनाखरी विराटनगरको रेडियो पूर्वेली आवास रेडियो बर्दिवास खोटङको हलेसी एफएम सरलाईहीको रेडियो एकता मुक्तेश्वर एफएम र ढुकढुकी एफएम रौतहटको नुन्थर एफएम रामीछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखाजिरीको रेडियो हिमाली नुवाकोटको रेडियो त्रिसुली र जाल्पा एफएम दुली को रेडियो शेफड़ मकानपुर को हेटौड़ा रेडियो आवाज चितवन को रेडियो अर्पण रेडियो त्रिवेणी रेडियो चेतवन में सुनी रही फलिवास को रेडियो पर्वत रूकम रेडियो सीजनी पाल्पा को पश्चिमांचल एफम रेडियो रामपुर पोखरा को रेडियो तरंग दमौली रेडियो भानुभक्त रेडियो ढोरबाराही रेडियो बंदीपुर रर्ट रे एफएम गोर्खा को एफएम बागलूंग रेडियो शार्थी एफएम रल कोट एफएम रेडियो प्यूठान दांग रेडियो मध्यपश्चिम रेडियो प्रकृति एफएम रेडियो हापुरे रेडियो नया युग एफएम बुटवाल रेडियो रिपब्लिक गुलमी रेडियो रेसंगा अर्घांची रेडियो कपिल वस्तु को रेडियो बुद्ध आवाज एकथ कार्यक्रम श्रुति सम्पेक्षा तस्ते बांक के को रेडियो कोवलपुर सल्याण को रेडियो राप्ती अछाम को रेडियो रामारोशन जाजरकोट को रेडियो हमारे पाला दैलेख दुर्वत्त तार एफएम कैलाली टीकापुर रुलरिया को फूलबारी एफएम कैलाली एफएम रेडियो अप्पी सुर्खेत को रेडियो बेरी और बुलबुल बुल एफएम बैतड़ी को रेडियो सनसर दारचूला को नया एफएम दारचुला एफएम रेडियो मल्लिकार्जुन हुमला रेडियो कैलाश जुमला को रेडियो कर्णी रेडियो नारी आवाज कालीट रेडियो नया कर्णाली रंचनपुर को रेडियो राष्ट्रीय अली एकथ श्रुति सम्पेक्त श्रुति संवेग में हमी आज तौलत विक्रम विष्ट को कथ संग्रह घाऊ का सत्र चक्का में संग्रहित कथा वाचन सुनी छब इस अर्क कथा सुनौ शीर्षक रगत ने लतपत जीजी विषा रातको आतङ्क टुङ्गिँदै जान्छ गिडगिडाउँदै भाक बकाउँदै र कस्रिँदै स्वयं मेरा आँखामा ब्यारोमिटरको घेराभित्र अन्तारिएको मेरो सिंहको शरीर मेरो कैदी शरीर क्रमशः उग्रँदै गएको उज्यालोमा साकार चाहिँ हुन थाल्छ केही भिन्नता छैन मेरो शरीर पनि मिसिको प्रेमी कुन्टालुङको जस्तै छ जो टियनसँग ब्यारोमिटरको घेरामा पालो बसिरहेको छ उसको आफ्नो आज्ञामा हिड्डुल गर्ने उसको तन्नेरी शरीरमा चाहिँ मेरो शरीरमा पनि एउटा जिउँदो मान्छेमा हुने सारा लक्षण हुनुपर्ने हो सारा चिन्ता हुनुपर्ने हो म आफैमा फुस्किन्छु कुन्टालुङको कप्तानको छाया ब्यारोमिटरको नजिकैबाट आतंक र त्रासको धुवामातिर उडाउँदै जङ्गलको आडमा गायब हुन्छ मेरो आँखा कुन्टालुङको सलामलाई छाम्छ चा। जुन उसको कप्तानको अभ्यर्थनाका निम्ति उचालिएको छ म भने आफू उभिएकै घेराभित्र कैदी भएका मेरा अफिसर कर्णेल सरदार सिंहलाई सलाम बजाउन सक्दिनँ मेरा साथी ल्यास नायक चन्द्रबहादुर गुरुङ र एकै एक चार का गुरूंग रगर सिंह छून सक डांडामा भर्खरे भर्खरे झुल्क सूर्य को अव्यर्चना में बजे को बिगुल कोई अस्तित्व छालो बदलिने प्रतीक्षा में शायद ऊ पालो बदलिए उसके मिशिको को तस्वीरला खत्ती झिकेर सारा दौतरी अनुहार का बीच में निश्चय नहीं तर मेरे खत्ती को मनी बैग मेरी निंग्मा को तस्वीर लिकेर आपको बटालियन का गुरूंग रगर सिोम कि किसिमें कांता ला ब्यारामीटर को घेरा ट्रेन्च मोटर को नाल अदृश्य किसिमले गर्दन तीर क्रमश बढ़ मृत्यु को घातक पंजा मित्र को गहराई में चमक रखे बांस रहर बंद बोरा में कोची को लाश चाहे आपको शरीर का दिन को उजालो में म एकदम विरक्ति का साथ अनुभव कर पाँच दश रूख पल्लापट्टि सैनिकहरूको छाप्रामा बजेको रेडियोले रातो सूर्यको सत्कार गर्न थाल्छ पहाड़का टाकुरामाथि सरिरहेका बादलका अयाल हिउँको सेतोपनमा बिचिएको रातो घाममा मैले रसानुभूति अनुभव गर्नुपर्ने हो त्यसको सौन्दर्यको महत्वलाई स्वीकार गर्नुपर्ने हो मलाई अस्वाभाविक लाग्न थाल्छन् ती सारा दृश्य साँच्चो कुरा हो डाँडापारेको हिमालमा बिचिएको त्यो सूर्यको लालीमामा एटम फुटेको अनुभव गर्न थाल्छु अयाल उडाउँदै दौडिरहेका बादलमा विशालु ग्यास उडेको अनुभव गर्न थाल्छु मृत्युबाट उम्कने छटपट्टि बिउजिन्छ हरे म पनि मारिन्छु कुष्ठालुङ र टियनको ट्रेन्स मोटरको नाललाई छलिछडी पछाडि बाँधिएका हातका औँलालाई त्यही डोरीको गाँठोमा पुर्याउने एउटा निरर्थक प्रयास गर्न थाल्छु रातभरिभरिको प्रयास व्यर्थ भइसकेकोले म टिएनको एक झिसमा ललिन्छु फेरि पनि म थाकाइ अनुभव गर्ने पक्षमा छैन दिनको उज्यालो चौपट्ट बिझ्न थाल्छ म उसलाई आफूभित्र सुरक्षित रहेको बाँच्ने रहरलाई किसिमले देखाउन चाहन्न बासना निम्ति रातभरिभरि जाँगरिलो भएको असफल प्रयासको छायालाई देखाएर उसको अनुहारमा खुसीको रङ फिजाउने कारण बन्न दिन चाहन्न ऊ मलाई छाम्छ आँखै आँखाबाट म ल्यास नायक चन्द्रबहादुर र कडेल सरदार सिद्ध सिंहतिर हेरेको वाहन उडाइदिन्छु तर घोडेपानीको एघार फिट अग्लो लिए पल्लापट्टि सिकामा बस्ने त्यो गुरुङ कसरी सोरठी नाचको कुरा एक चारका गुरुङ र मगर सिपाहीहरूलाई सुनाएर मृत्युको कुरालाई चलिरहेको छ ट्रेन्च मोटरको नाल ब्यारोमिटरको घेरा उसको सोरठी गीत र नाचको कुरा अनि हाँसो मलाई उसको अस्तित्व नै अस्वाभाविक लाग्न थाल्छ एक चारका गुरुङ र मगर चिपाहरूका अनुहारमा मृत्युको छाया नुहेको म छर्लङ्ग अनुभव गर्न थाल्छु म सबैलाई छाडेर अनायासै कणेल सरदार सिंहमा केन्द्रित हुन्छु यसकारणले होइन कि म बाँच्ने रहरलाई टुङ्गाइदिन चाहन्छु बरु यसकारणले म भित्रको बाँच्ने रहर एउटा सुरक्षित ठाउँ बनाउन चाहन्छ सर्वनाशमा विस्मित कुनै देउता अथवा कुहिएको रूपमा पाल पार्न किरा चाहिँ कण्डेल सरदार सिंह ल्यासनायक चन्द्रबहादुर गुरूङभन्दा बिल्कुलै विपरीत गुम देखिन्छन् सम्भवतः उनी तटस्थ हुँदै गएका हुन् आफैसित सम्भवतः सामान्य उभिएको मृत्युको पखेटा भाँचिदिने सम्बन्धमा केही सोच्न लागिरहेका हुन् एउटा सिङ्गै दिन एउटा सिंहै रात उनी मेरो अगाडि छन् उनको र मेरो बीचमा पर्खाल झैँ उभिएको उनको कुङको फुली अझसम्म पनि उनको काँधमा छँदैछ त्यस उनको र मेरो बीचमा समानता हुनै सक्दैन उनी यति अग्ला थिए जस्तो हिमाल तर मृत्युले उनलाई हाम्रो बराबरी मिलाएर रोकाइदिएको छ उनको कुमको फुलीको केही अस्तित्व छैन उनको शरीरको असल कपडाको वर्दीको केही अस्तित्व छैन उनको सन्नाटाभित्र हराइरहेको अनुहारमा मृत्युको गन्धलाई एकदम तीव्र रूपले अनुभव गर्न थाल्छु हरेक अनुहारमा मृत्युको छाया म आफै भित्रबाट बढाइदिन्छु कुष्ठालुङ र उसको साथीको हातको ट्रेज मोटरको रूखको आडमा छलिन्छ ल्यास लायक चन्द्रबहादुरको कुमले केही गति दिन थाले चाहिँ अनुभव गर्न थाल्छु सुरुदेखि आखिरसम्म उही विषादले भरिएको प्रयास जसको केही अर्थ छैन खाली थकाई सम्भवतः उसले मेरो सोचाइलाई लक काटेको का होला त्यसैले ऊ मतिर मुस्कान उडाइदिन्छ परेडमा ऊ दुरूस्त फलाम जस्तो र कोठामा एकदम बच्चा जस्तो छ मेरो खल्तीको मनी ब्यागमा सुरक्षित निग्माको तस्बिरलाई खोसेर ऊ म तिर यसरी ठट्टेली उडाइदिने गर्दथ्यो कि नहाँसिकन सुकै थिएन मैले उसलाई तपाईँबाट तमा ओह्रालेको छु अहिले पनि उसको मुस्कानमा जस्तो किसिमको भेदको चिप्रेटी छ त्यसमा मैले उतिर त उडाइदिनुपर्ने हो तर म बेलगाम सपनातिर भट्किहाल्छु त्यस किसिमको सपना जाति नै लाग्छ मलाई त्यसले मृत्युको सन्तासबाट जोगाइराख्छ मलाई कुन्टालुङ र उसको साथीको हातको ट्रेन्च मोटर नाल फेरि देखिन्छ चंद्रबहादुर मनो ते अस्तित्व आपू में साबित होने दें चाहन होना सकद हमी सबका सब, सब एक पल्ट मारियों हमी सबका सब को कंचटला पल्ट गोली ले पारला। यो मारी ने पवाल पर्ला मरने क्रा हमीला के ते तेला था जब हमी गल्लावाल को साथ लगे गोरखपुर भर्ती होने थीं मलाई उसको प्रश्नसँग झोक चल्छ चा। फेरि पनि ऊ आफ्नो आत्माको अमरताप्रति विश्वास ओगल्न थाल्छ पूर्वजन्मको टेवा लिएर यो देहलाई माटो ठान्दछ तर म उसको आवाज सुन्न पटक्क मन पराउँदिनँ मृत्युको छाया मानव झन्झन झन्डाटाभित्र चिच्याउन थाल्छ म उत्तेजित किसिमले फुस्किन्छु देख्दैनस् हामी एउटा कुखुराको मृत्युभन्दा पनि सस्तो किसिमले मर्दैछौँ भिम्जिएको उसको खिनाले ब्यारोमिटरको घेराभित्रको सन्डटालाई बाँचिदिन्छ म जान्दछु मेरो बाँच्ने रहरले सारा धावा असफल हुँदै गइरहेको छ धावा मार्दा मार्दै मेरो अस्तित्व मूर्दा हुनेछ बाँच्ने रहरको नाटकको पर्दा अन्त्य हुने आँटेको छ कुन्टालुङ र उसको साथीको हात कुर्खा मोटरको नाल फेरि रुखको आडमा छेलिन्छ मेरो अहँ फुस्किन्छ ल्यास साहेब मेरो मृत्युसँग कुनै गुनासो छैन गुनासो यति यो मृत्यु मेरो आफ्नो मातृभूमिको सेवा गर्दा अगाडि आएको भए खाली पेटको लागि हुन लागेको यो मृत्यु कुखुराको त के कुरा भुसेनाको भन्दा सस्तो खालको मृत्यु हुने भएन त हाम्रो अब ऊ गम्भीर देखिन्छ उसभित्रको बाँच्नेहरूलाई म ऐना जस्तै अनुभव गर्न थाल्छु तर तुरन्तै आफूमाथिको उही छल उही विश्वसनीयता उही दुष्ट मुस्कान उडाएर भन्छ मृत्यु पनि एउटा इमानको मृत्यु हुनेछ एउटा धर्मको मृत्यु हुनेछ बले ऊ मलाई छाडेर फेरि एकचारका गुरुङ र मगर सिपाहीतिर केन्द्रित हुन्छ कण्डेल सरदार सिंह अझै चकमन्न छन् मलाई इमानको बारेमा कुरै आउँदैन धर्मको बारेमा कुरै आउँदैन त्यो जतिखेर पनि मृत्युको छायामा चिप्ली चिप्ली जान्छ ल्यासनायक चन्द्रबहादुर कति भ्रममा चिपेटी खेलिरहेछ कति अँध्यारोमा बामी सरिरहेछ सम्भवतः झुटु भ्रम र विकारको माध्यमबाट ऊ आफ्ना सबै इतिहासलाई पुछिदिन चाहन्छ वास्तवमा हिन्दुस्तानी फौजमा भर्ती भएर मणिपुरमा आएको पछिल्लो तीन वर्षको बीचमा यस्तो कुनै दिन थिएन जुन दिन मेरो मन आफ्नो जन्मभूमि नेपालको डाँडाकाँडामा नफर्किएको होस् बेलघाम सपनाहरूले मलाई मेरो माटोमा नपुर्याएका हुन् हावामा सुसाइरहेका सल्लाका पातका छायामा मेरो ओठमा निङ्माको ओठको छाया नुएको दृश्य रोधी घरमा निङ्माको औँलाले औंलाको घामले न्यानिएको मेरो आँखाका गीतहरूका दृश्य मेरो स्मृतिमा सिनेमाको ढङ्गले उदाउन थाल्छन् आफ्नो अन्त्यको यस सम्भावनासित परिचित हुँदो के रोधी घरमा पल्टी कसेर गीत उडाउने थिएन होला के बिरुँटीको उकालो ओह्रालोमा निङ्माको पाखुरामा साँझै डुब्थे होला पछिल्ला स्मृतिमा मृत्युको छायाबाट उम्किएर राम्रोसँग चिपटेटी खेल्न पाएको पनि हुन्न कुन्टालुङ र उसका साथी आउनेहरूका अव्यर्थनामा शालिक चाहिँ दस हुन्छन् उसको कप्तान एक तिन थप सिपाही दिएर ब्यारोमिटरको घेराभित्र पसेको हुन्छ म उनीहरूको काल चाहिँ अस्तित्व तिखो किसिमले अनुभव गर्न थाल्छु हरेक हातमा राइफल हरेक अनुहारमा मृत्युका सबै सम्भाव्य उपायहरू प्रयोग गर्ने दृढता बाँधिएका एक चारका गोरुङ र मगर सिपाहीहरूमध्ये एउटाको कटुन राम्रोसँग बित्छ मेरो अहममा धक्का लाग्छ पैताला मुनिका हरेक पात पातपातमा मृत्युको गन्ध सूर्यको तातो किरण र हावामा मृत्युको गन्ध कुण्टालुङको कप्तानको टकटकाउँदै जंगलमा घुम हुन्छ एउटा गिडगिडाई एउटा भोक बकाइको फेरि प्रारम्भ ब्यारोमिटरको घेराभित्र जमेको रातको प्रेत सदृश प्रहरमा जस्तै इलास लायक चन्द्रबहादुर अहिले पनि पहिलेकै जस्तो दृढ प्रेत सृश्रहरूमा जस्तै ल्यास नायक चन्द्रबहादुर अहिले पनि पहिलेको जस्तै दृढ देखिरहेको छ म प्रश्नले छोपिन्छु के कुन्टालुङको कप्तानको हाँसोमा निर्भिकता छ के पहिले पार्टीमा कडेल सरदार सिंहसँग बसेर रक्सी खाँदाखेरिको जस्तो म छिनभरको लागि सारा यन्त्रणाबाट तटस्थ हुँदै जान्छु उसको त्यो हाँसोभित्र लुकेको बाँच्ने रहरको प्रष्ट अनुभव गर्न थाल्छु उसको त्यो हाँसो यसकारणले विवस्त हुँदै गएको छ कि उसलाई आफ्नो बाँच्ने समाप्ति बारेमा थाहा भइसकेको छ शत्रुको अनुहारमा पनि मृत्युको छाया भित्रको अनुहारमा पनि मृत्युको छाया हरेकतिर रगत तोइएकोइ ब्यासनायक चन्द्रबहादुर एकचारका गुरुङ र मगरका छातीभित्रको सच्चाइलाई म भित्रदेखि नै अनुभव गर्न थाल्छु व्यासनायक घडीपानीको एघार हजार फिट अग्लो लेकलाई नागेर स्स्मी छोराछोरीलाई घरबार जोडिदिने मनसाले हिन्दुस्तान बसेको थियो एक चार को मगर सिपाही कान्छो आफ्नो लंगडी बनीलाई कन्यादान दिन थैली कमाउने इच्छाले पल्टनमा भर्ती भएको थियो म स्वयं आफ्नै निङ्मासँग घरबार बसाल्न हिन्दुस्तान पसेको थिएँ रकम जम्मा पार्ने उद्देश्यले पल्टनभित्र पस्ने हरेक नेपाली अनुहारभित्र एउटा एउटा कथा छ यही फरक छ म पछाडिका इतिहासलाई निस्सार सम्झिन सक्दिनँ कठै यी इन्द्रिय बोधहरूलाई मार्न सके स्पन्दित नहुने कुनै उपायलाई छातीभित्र जमाउन सके तर त्यस्तो हुन सक्दैन कठै विचारको पत्र पत्रमा बाँच्ने रहरको बुझ्छ अर्कोतिर त्रास र आतंक अस्वाभाविक किसिमले म आफ्नो हातखुट्टाका नसाहरू सुन्ने चाहिँ अनुभव गर्न थाल्छु कुन्टालुङको कप्तान हरेकलाई पालै पालोसँग छामेर यसरी थाल्छ मानौ ऊ आँखैले हामीलाई गल्लीको कुकुरको झैँ मृत्यु दिन चाहन्छ फेरि सबलाई छाडेर कुनै खास दृढता बाँधे झैँ ऊ कडेल सरदार सिंहको अगाडि उभिएर त्यस्तै किसिमले गम्भीर हुन्छ जस्तो स्वयं कडेल सरदार सिंह हजारौं बर्फको चक्कु एकैचोटि मुटुमा रोपिए चाहिँ म अनुभव गर्न थाल्छु र साथै बन्धन चुडानले प्रयत्न गर्न थाल्छु फेरि <laughs> आ... कुण्डालुङको कप्तानको स्वर नरम हुन्छ उसको स्वर नरम हुनाको कारण म बुझिरहेको छु म मात्र किन वरिपरिका साराका सारा सं्रस्त अनुहार बुझिरहेका छन् कर्णेल सरदार सिंहले फौजी चौकीहरूको नक्सा उसलाई सुम्पिदियो भने उनको ज्यान बक्सिस दिन सक्छ अरे उसले त्यसका निम्ति उसले टुटी फुटेको सेकेन्ड ग्रेटवारी भाषामा पाँच मिनटको समय दिएको छ ऊ इमान्दार छ कर्णेल सरदार सिंह पनि इमान्दार छन् म बुझिरहेको छु राम्रैसँग उनको अगाडि छ जीवनको प्रलोभन त्यो प्रलोभनको अर्थ हो समग्रको हत्या कर्णेल सरदार सिंह साह्रै साह्रै डह्रो किसिमको मान्छे रहेछन् अफिसर हुनुपर्छ नै त्यस्तै शारीरिक यन्त्रणाको बीचमा एउटा जबरजस्त हटको उदय हुँदै जान्छ सन्डाटा सन्तास बिजाउन थाल्छ थरथर थर्किएर कहिले टुङ्गो नलाग्ने किसिमको जिरो सबै सम्भव उपायहरूको प्रयोग म पाँच मिनटको अन्त्यलाई धैर्य साथ फर्कन्छु यो पाँच मिनटमा गोर्खा बटालियनको हमला हुन सक्दछ तारा भाँचेर खस्न पनि सक्दछ वरिपरिका पर्वतहरू फुटेर सारा व्यवधानलाई उल्ट्याउन सक्दछन् सम्भवतः पाँच मिनटको त्यो अन्त्य पनि बित्यो होला कुन्टालुङको कप्तानको स्वरले टाकुरा समाउँदै जान्छ त्यो स्वरभित्र पनि कौँडेल साहेबको आयुर्दा तीन मिनट फेरि बढ्छ एक आतङ्कको अन्त्य अर्को आतङ्कको उदय ल्यासनायक चन्द्रबहादुर चकमन्न छ एकचारका गुरुङ र मगर सिपाहीहरू फुस्रिँदैछन् म आफैमा अल्झिन्छु कडेल साहेबको अस्तित्वको त्यो तीन मिनटको अन्त्यमा कडेल साहेब छिप्लियो भने त्यो तीन मिनट पनि तोरिन्छ फेरि उही विक्षिप्त आँखा विक्षिप्त स्वर अनि शारीरिक यन्त्रणाको प्रारम्भ ऊ आफ्नो निधार ओठ्न चिटचिट आइरहेको पसिनालाई अनुभव गर्न थाल्छु था था निसन्देह त्यो यन्त्रणामा म डरो हुन सक्दिनँ निसन्देह दाँत बाँधेको बाँधै म मर्न सक्दछु कण्डेल चाह साँच्चै नै चिप्रिहाल्यो भने हजारौं आँधी खोले तन्यरी हजारौं इलामे र भोजपुरी अनुहारहरूको रगतले हरिया घाँसका फूलहरू हिलो हुनेछन् तर यो यन्त्रणामा मृत्युभन्दा दुष्कर म स्वरसँग आँखा छिम्बन्छु एकाएक कण्डेल चाहको आर्त आर्त चित्कारले म आफ्नो आँखा खुलेको अनुभव गर्न थाल्छु उनका दुवै कान चक्कुले छुट्ट्याएर भुइँमा मिल्काइएका थिए रगतका शिर्काले हरिया हरिया घाँस रातो भइरहेका थिए रगतले मुचिएको कान नभएको विभत्स अनुहार म शून्यमा हराउन थाल्छु पीडाली क्रमशः अचेत हुँदै गएको त्यो अनुहारमा फेरि पनि जिरह गर्नेलाई थकाइ लगाइदिने त्यही हट त्यही जिद्दी मृत्युसँग नडराउने कुन्टालुङको कप्तान थाकेको अनुहार लिएर फर्किन्छ सम्भवतः उज्जीवनप्रतिको आसक्तिलाई लम्ब्याएर शारीरिक यन्त्रणाको असह्य अनुभवलाई बिउजाइरहन जान्छ फेरि एउटा सिङ्गो रातबीच छ बाग पकाउँदै गिडगिडाउँदै उङ्दै र रुँदै प्यारोमिटरको घेराभित्र लम्बिएको आयुर्ताको अर्थ मृत्युको छायाभित्र ऐना झैँ झिल्किरहन्छ राम्रो कुरा हो म एक चारको गुरुङ र मगर सिपाई चाहिँ लल्याक लुलुक भइसकेको छैन आउने क्षणहरूको बारेमा म कल्पना गर्न सक्दछु ज्वरोले आक्रान्त कर्णेल साहबको सन्धिपाती अनुहार अनि ल्यासनायक चन्द्रबहादुरको निधारमा टल्पलाएको पसिनालाई मेरो आँखा समात्न सक्छन् अझै पनि फेरि पनि बाँच्ने प्रवृत्तिको चिच्चाइ कत्रो भयानक छ हरे म पनि ल्यासनायक चन्द्रबहादुरले चाहिँ यो चोलालाई माटो मात्र ठान्न सक्दो हु त फेरी रन्म लिख भरा में भित्र विश्वास कर सकते हो तत्माला अज राम मन सकते हो तस्तो विश्वास पक्का किसिमले सको भै किटस्थ होते थे मृत्यु को खाद्य एकत्रित करना फुको बिगुल को आवाज में कि मेरे कट्टू पार गुरु रगर सिपाही को जस्तों दिशा और पिशाबले भिजने कुन्टालुङको कप्तान कडेल सोपसँग उही राठ लागग्दो जिर दोहोऱ्याउन दो फेरि आइपुग्दा रातको सन्नाटामा मैले पढेको छु उनको जिब्रोको पनि मृत्यु भइसकेको छ उनको कण्ठको पनि मृत्यु भइसकेको छ र उनको बुद्धिसम्म चेतनाको पनि मृत्यु भइसकेको छ म सोध्छु यथार्थमा त्यो कुन पर्खालो जसले मान्छेलाई मान्छेको शत्रु तुल्याउन बाध्य बनाइरहेको छ हरि सबै सबै सत्यका पीठहरूमा घाउका कत्रा कत्रा चाका लाग्न थाल्छ सभ्यता र संस्कृतिको अनुहार नै खटिरी हुन थाले चाहिँ म केही गर्न सक्दिनँ कडेल साहेबमाथि भएको हरेक प्रयोगलाई मैले चुपचाप सहनुपर्छ मालिक झैँ मौन भनेर म चकमन्नता हराउने प्रयत्न गर्छु कडेल साहबलाई पनि इन्द्रिय बोध शून्य भइसकेको एउटा स्ट्याच्यु ठान्नुपर्छ मैले लासनायक चन्द्रबहादुरलाई पनि स्ट्याचु नै ठान्न सक्नुपर्छ मैले चारका मगर गुरुङ सिपाहीलाई पनि स्ट्याच्यु नै ठान्नुपर्छ मैले म प्रयोजनहीन झै एक्लो एक्लो हुँदै जान्छु बारूदको जबरजस्त आवाजमा चट्टानमा टक्कर र चिप्लेर गोम हुन्छ कडेल सरदार सिंह अब मुर्दा हुन्छन् कुनै पनि यन्त्रणाले अब उनको मुख खोल्न सक्दैन उनीभित्रको सबै छटपट्टि शान्त छ चा। अब त्यसले उनलाई आक्रान्त गर्न सक्दैन त्यसले उनको निधारमा ओठमा रौँ रौँका जरा, जरा पसिना ल्याउन सक्दैन मृत्युको छायाँ चोरिएका मेरा आँखा उनको बारुदले उडाएको अनुहारमा स्थिर छ मौन छ वातावरणभित्र उही सन्नाटा कुनै आतंकले सहरै खाली भए जस्तो मल्ल्यासनायक चन्द्रबहादुर र एकचारका गुरुङ र मगर सिपाहीहरूको प्रतिक्रिया जान्ने सम्बन्धमा अलिकति पनि उत्सुकता छैन म जान्दछु आज नभए भोलि भोलि नभए पर्सि म पनि मारिन्छु त्यस्तै कुन्टालुङको कप्तान भारतको बोरामा बन्द गरेर उडाइएको कर्णेल साहेबको लासलाई त्यहीँ राखेर रा आतंक फिजाई राख्न चाहन्छ हाम्रो अगाडी ऊ जीवित राख्न चाहन्छ सन्तासको स्थितिलाई म बुझिरहेको छु राम्रैसँग यसकारणले उनीहरूलाई त्यसलाई जीवित राख्न चाहेका होइनन् कि उनीहरू त्यसो गर्न मजा मान्छन् बरू यसकारणले कि उनीहरू आफ्नो मृत्युको सम्भावनालाई कम भएको भ्रम बनाइराख्न चाहन्थे त्यो दृश्यले अत्तालिन लगाएर उनीहरूले कालको हुलिया फुस्काउने आशा राखेका थिए उनीहरूको हिसाब छ उनीहरूबाट गरिने जिराले भन्दा कर्णेल साहेबको लासले मलाई मुख खोल्न बाध्यन सक्छ हाँसो उठ्छ मलाई उनीहरू जुन बारेमा मुख खोलाउन चाहन्छन् त्यो त यहाँ कसैसँग छैन साँच छिपिँदै जान्छ पालो साटिएर पनि फेरि मेसिको प्रेमी कुन्टालुङको पालो परिरहेको छ साँझको धमिलोमा म उसको अनुहारमा टासिन्छु उसको अनुहारमा उस्तै सपना छ जस्तो मैले केही दिन अघि उसको सैनिक अड्डामा पढेको थिएँ मेरो आँखामा यास नायक चन्द्रबहादुरका आँखामा गुरुङ र मगर सिपाहीहरूका आँखामा पनि यस्तै किसिमको सपना थियो म उसका कुममा झुन्डिएको ट्रेंच मोटरलाई समात्छु आँखै आँखाले म फेरि त्यो भेदलाई फकाउने प्रयत्नतिर चिप्लिन्छु जसले हामीलाई शत्रु बनाइदिएको छ सायद त्यो भेद भ्याद भेदै भ्याद रहन्छ कार्य त्यो भेद पत्ता लगाउन छाडेर म क्रमश कालीमाली छोपेको आकाशमा टीम टिम्टिमाइरहेको तारालाई हेर्न थाल्छु सायद त्यो तारा कुन्टालुङ कि मयालु पनि देखिरहेकी होला उसको साथी को प्रेमिका फेरि पनि देखिरहेकी होली मेरी निङमा पनि देखिरहेकी होली निङमा मिसेकी मेरी सबै सबैको व्यथा उस्तै सबै एउटै आकाशको छत्र छाया मुनि मृत्युको छायालाई थोरै सहयोग समयका निम्ति बिर्सिहाल्छु अस्तिसम्म साँच्चै अस्तिसम्म कुन्टालुङ त्यस्तो देखेको थिएन जस्तो कि आज त्यति बेला निकै प्यारा थिए मन कुरा गर्ने खालका उसँग जब रक्सी खाइरहेको थिएँ त्यति बेला उनीहरूको कुमको फुलीको तारा र हाम्रो टोपीको चिन्ह मेटेको थियो हामी फगत मान्छे भनेका थियौँ हाँस्न सक्ने मान्छे रुन सक्ने मान्छे उसको फौजी पोसाक स्वाभाविक लागिरहेको थियो जस्तो कि मेरो उसले आफ्नो भाषामा एउटा बिरह गीत सुनाएको थियो मैले दुरु दुरु नरौ आमा आउँला चिठी रम घुमेर भन्ने गीत सुनाएको थिएँ गीतपछि उसले आफ्नो खल्तीबाट सुटुक्क मिसिको तस्बिर झिकेर मलाई देखाएको थियो मैले आफ्नो निङ्माको तस्बिर झिकेर उसलाई देखाएको थिएँ सारा अस्तव्यस्तता उसको अन्तस्करणमा पनि मेरो अन्तस्करणमा जाँ आफ्नै प्रेमिकासँग भेट्ने चाहन सुरक्षित थियो मेरो स्मृतिमा उसले प्रेमिका त्यो गेसाको पुलक त्यो अङ्ग प्रतङ्ग त्यो गोलोपन भित्रभित्रै लेख्न थाल्छ म त्यो काल्पनिक मिठो आकृतिलाई च्यापेर ब्यारोमिटरको घेराबाट टाढा एकदम टाढा हुने जान्छु सहसा मलाई आफ्नो हातले आरामी पाए चाहिँ अनुभव हुन थाल्छ निष्पट्ट अँधारा म त्यो ब्यारोमिटरको घेराभित्र ल्यासनायक चन्द्रबहादुरको स्पर्शलाई अनुभव गर्न थाल्छु वा आफ्नो बन्धन फुकाल्न सफल भएको रहेछ भएर खुसीले म यसरी लग लगाउन थाल्छु यसरी लग थाल्छु बिहोस हुँला हुँला भने चाहिँ बाहान पर्न थाल्छ तर बाँसले रहर हजार हजार गुणा बढी उत्साहका साथ बिम्जिन्छ सारा शिविर सन्नाटाभित्र चुप छ पालो बसेको र उसको साथीको पग ध्वनिलाई टकाले अनुभव गर्न थाल्छु म बाँच्नका निम्ति उसमाथि भयानक आक्रमण हुनैपर्छ साँच्चै नै भयानक म राक्षस चाहिँ प्रतीत हुन थाल्छु आफ्नै आँखामा उसको इच्छामा हिडुल गरिरहेको उसको शरीर के मेरो नजिक आइपुग्छ म दुवै हातले उसलाई सोहेर दाहारा केटी केटी उसको घाँटीलाई अट्ठ्याउँदै जान्छु यस नायक चन्द्रबहादुर उसलाई कक्र्याएर उसको मुटुमा उसकै छुरी रोपिदिन्छ फेरि पनि म उसको घाँटीलाई निचोरिरहन्छु निचोरिरहन्छु जुन बेलासम्म उसको लास निस्किँदैन उसको शरीरबाट निस्केको रगतको फोराले म भिजेको छु अध्यावारोमा त्यो रगतको चिसोपनलाई म राम्ररी नै अनुभव गर्न थाल्छु मलाई उसभित्र सुरक्षित रहेको उसको प्रेमिका मिसिकोलाई भेट गर्ने चाहनाको सम्झना आउँछ उसको अनुहार मेरो निङ्माको अनुहार जस्तै छ तर बितर त्यसले के भयो म भित्रभित्र त्यो पर्खाल भत्केको हेर्ने कामना गर्न थाल्छु जसले हामी एक दोस्रोलाई रगतको प्यासा तुलाइदिएको छ र मानवतालाई उपेक्षित पंकित तुलाइदिएको छ बाँसले रहर कुन्टालुङको लास जति जति चिसिन्छ उति उति तीव्र रूपले बिउजिन थाल्छ चन्द्रमाको कला फुल्न थाल्छ रूखका पात पातबाट भुइँमा ब्यारोमिटर वरिपरिका तार झानझान चम्किन थाल्छन् श्रुति सम्भेगमा अहिले हामीले सुनेको कथा दौलत विक्रम विष्टको कथा रगतले लतपतिएको जेजी विसा थियो आज हामीले दौलत विक्रम विष्टको कथा संग्रह घाउका सत्रचक्काबाट दुईवटा कथाहरू सुनायौं यी कथा संग्रह दुई हजार पैंतिस सालमा पहिलोपटक प्रकाशित भएको थियो यिनै कथाहरूको वाचन सँगसँगै आजलाई श्रुति सम्भेको समय सकिएको छ अर्को दिन फेरि अर्को कुनै गद्द्य लिएर आउनेछौं तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरी विदा चाहन्छौ शुभरात्रि